था। हरेक हप्ता को मंगलवार बिहिवार अपराह्ह्न चार बजे अर्पण खबर पशी मेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हर्स में कार्यक्रम रोजाईमा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 स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगामा रोजाइमा लुक भाका अर्को एउटा रमाइलो बसाइली र आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला बेसीको साथमा तपाईँसँगै छु म प्रतीक्षा थाहा नै छ रोजाइमा लोक भाकाको व्यवसायमा रहेर हामी विशेष गरी तपाईँको रोजाइमा रहेको भाका तपाईँकै लागि राख्नेछौँ र तपाईँलाई पनि सुन्न मन लागेको छ कुनै पनि लोकभरि भाका भनेदेखि आउनुहोला तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ र शून्य छपन्न पाँच त्रिसठी तिन सय लागि खुल्लै छ र रोजाइमा लुक भाकाको व्यवसायमा रहेर विशुद्ध रूपमा हामी तपाईँको माझमा लुक भाकाहरू राख्ने गर्छौँ तपाईँलाई जुन भाका मनपर्छ दुइ भाका सुन्न चाहनुहुन्छ अथवा अलिकति पुरानो भाका सुन्न चाहनुहुन्छ जुन सुके भाका तपाईँ सुन्न चाहनुहुन्छ पक्कै पनि हामी तपाईँको रोजाइमा रहेको भाका राख्ने नै छ र आउन सक्नुहुन्छ दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै यति बेला विष्णुको सङ्घीय पाइसकेका छु कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ नमस्कार हजुर त्यतैतिर पठाइदिनु पर्छ कि घा है भइहाल्छ गर्मी बढाइहाल्छ नि है ल ठिकै छ तपाईँको रोजाइमा रहेको भाका हामी पक्कै पनि माझमा राख्ने सुन्छु त सुन्छु तर कहिले काहीँ फोन गर्नुहुन्छ फोन गर्दै गर्नु होला है कसलाई सम्झिनुहुन्छ विशेष गरी तपाईँलाई मनपर्ने भएको मार्फत चाहिँ धन्यवाद अनि हाम्रो विष्णु दादालाई हजुर मसँग हुनुहुन्छ साथी मिना मिनालाई सम्पूर्णलाई हुन्छ कारण म आउनुको खुसी लाग्यो अहिले पनि भिड हुन्छु है यति बेला लक्ष्मीजी आउनु भएको थियो र अर्को साथी पनि आइसक्नु भएको छ अरे त्यही भाकामा सहमति जनाउँदै आउनु भएको छ म उहाँलाई पनि स्वागत गर्छु र म आग्रह पनि गर्छु तपाईँलाई सहमति जनाउनु भन्दा त म भाका रोज्न आउनुहोला यति बेला कोही साथी हुनुहुन्छ नमस्कार दिदी हजुर कहाँबाट बोल्दै हुनुहुन्छ आ, गर्मी के पानी पानी बकुलो ल त्यसो भए म पठाइदिइहाल्छु है अहिले बाहिर निस्किएपछि कुरा पर्यो रानु भयो आज कुन भागा सुन्नुहुन्छ हाम्रो पार्व दिदीले ठिकै छ रेडियो सुन्नुहोस् अनि त्यसपछि अब चाहिँ गीत सकियो अब मैले रोज्छु भनेर नि फोन गर्नुहोला है आज कसलाई सम्झिनुहुन्छ विशेष गरी तपाईँलाई मनपर्ने भएको मार्फत हाम्रो लक्ष्मीजीले रोज्नु भएको छ हाँसो सिकायो भन्ने भाका जे होस् निकै नै चोर्चामा रहेको थियो उनी सत्तरी सालमा चाहिँ र यति बेला तपाईँको माझमा राख्छ नै कसलाई सम्झिनुहुन्छ अनुमा खुसी लाग्यो अहिले पनि भिड हुन्छ है ल नमस्कार नमस्ते आहा, जी आउनु भएको थियो यति बेला र जी, अनि जी को रोजाइमा रहेको भाका तपाईँको माझमा राख्न चाहन्छु हाँस्न सिकायो वो, वो, वो, स्ती हंसना सिकायो हिज रो निकाओ धेरे, धेरे धन्यवाद मया रूप पागल होना सिटू मैठो कि आसू बनेर हंस सीकायो अस्ति हंसना सिख हिजो रो न सिकायो फेरे धेरे धने मार रूप आज पागल होना सिर धेरे, धेरे धन्यवाया पायो अलग जीले रोज्नु भएको थियो र पार्वत दिदीले यही भाकालाई सहमति जनाउनु भएको थियो तपाईँलाई पनि सुन्न मन लागेको छ यस्तै मिठा मिठा लोक भाका भने आउन सक्नुहुन्छ तपाईँ आउने दुईवटा बाटो आज पनि हामीले खुल्ला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी लागि खुल्ला छ तपाईँकै रुजाइमा रहेको भाका प्रस्तुत गर्नको लागि हामी आउने गर्छौँ र यति कोही साथी आइसक्नु भएको छ आफ्नो रुजाइमा रहेको भाका सुन्नको लागि म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार? म निलम निलम अधिकारी निल्लम अधिकारी निल्लम के भनेपछि खा खाइसक्नु त मेरो पनि भइसक्यो अनि मन किन भन्नुहोस् तानाहरू आधुनिक गानाहरू मात्रै मन पराउँछु नेपाली भएर लोकगीत सङ्गीत मन पर्दैन भन्ने मान्छेले किन फोन गरिरहनु भए भनेर भन्छु मैले त म भनिहाल्नुपर्छ तपाईँ हामीले माया नगरिदिए कसले गरिदिन्छ भनेपछि अहिले त आधुनिक गीत रोज्न पाइँदैन लोक भाग नै रोज्नु पर्छ रोजाइमा लुक भएको स्पेसल्ली भन्नुपर्दा मेरो अब छेउमा बसिरहनु भएको छ अमृत बस्ने होइन उहाँलाई धेरै धेरै सम्झना छ भन्न सम्झेको छु भन्न चाहन्छु अनि एकजना मेरो चितवनको निरुमहिनी छ क्या उहाँलाई चाहिँ सम्झेको छु भन्थ्यो है त हुन्छ झेली गरी हाल्नु पऱ्यो हजूर कैंपस पढ़ना गई पोहर समस्या नहीं अया पीड़ित शो अ बुका कैंप इंग्लिश गणित पढ़ाने I have a hand like my aunt, but in the sicko, I'm a master of fire. I have a hand like my aunt, but in the sicko, I'm a master of fire. I have a master of fire. ला एकेटीहरूको नजिक हुन चाहिँ रहेछ कला बिहान देउस बेलुका क्याम्पस भाइ छ इङ्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया के सिकाउने मास्टर चाहिएको छ चा। ए अब हामीलाई माया के सिकाउने मास्टर चाहिएको मधुमेह तथा उच्च रक्तचापकाठमाडौँ वीर अस्पतालका वरिष्ठ फिजिसियन पेट छाती मोटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ डाक्टर मनोज शाह यही ज्येष्ठ चौबिस गते शुक्रबार र पच्चिस गते शनिबारका दिन रत्नगर अस्पताल प्रारी टाढीमा आउँदै हुनुहुन्छ त्यसैले सम्बन्धित बिरामीहरूले सम्पर्क गरी स्वास्थ्य लाभले जानकारी बिरामी जांचने समय शुक्रवार अपराह्न तीन बजे सात बजेसम रनिबार बिहान आठ बजे एक बजे सम्म सम्पर्क रत्नगर अस्पताल प्राली एवं रत्नगर मेडिसिन सेंटर रत्नगर दुई मेन्डो टाँडी फोन शून्य छप्पन्न पांच हरेक हप्ताको मङ्गलबार र बिहिबार अपराह्न चार बजेको अर्पण खबर मात्र रेडियो अर्पण एक सय चार पाँच मेगा अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय पाँच मेगा र यो कार्यक्रम रोजाइमा लोक भाका किसिमको व्यवसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु रोजाइमा लोक भाकाको यो व्यवसाय तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र साथसाथै तपाईँले यति हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर सुनिराख्नु भएको छ र रोजाइमा लुक्नु भाकाको व्यवसायमा रहेर हामी तपाईँकै रोजाइमा रहेको भाका तपाईँको माझमा मा राख्नेछौँ तपाईँलाई पनि आउन मन लागेको छ आफ्नो रोजाइमा रहेको भाका सुन्न मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन र शून्य छपन्न पाँच त्रिसठी तिन सय यही बाटो हुँदै कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सन्जु के बसाए, बसी, बसी मैले खानु अब अब अब खाने आराम आज ठीक अज कुछ कति मीठो सपना देखा थे मसंग हाई ल ठिक छ तपाईँको रोजाइमा रहेको भाग हामी पक्कै पनि राख्छौँ कसलाई सम्झिनुहुन्छ विशेष गरी एकजना धेरै धेरै धन्यवाद अहिले भने छुट्टिन्छ रेडियो सुन्दै गर्नु होला है ल नमस्कार, नमस्कार। Bye. <laughs> देख्या थियो गुनगुनाइरह मन गुन ला लाग्ने नयाँ पुराना सबै खालका लुक भाकाहरू हामी तपाईँको माझमा मा राख्छौँ कार्यक्रम रोजाइमा लुक भाकाको व्यवसायमा र आज पनि तपाईँको रोजाइमा रहेको भाका तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ आफ्नो अ उता यो भाका? पाइँदैन निकायमा आफ्नो मनपर्ने एकजना नजिकको व्यक्तिलाई मात्र सम्झिनुहोस् के ल हुन्छ मलाई जे आउनुको खुसी लाग्यो रेडियो सुने सुन्दै गर्नुहोस् है सर नमस्कार बुझाउने गे बस्यो भानी पढाइतिर चाहिँ मन नजाने पन्ना, अनि राधिका हमाल र रा पशुपति शर्माको आवाज रहेको भागा तपाईँले सुनिसक्नु भएको छ भ्रतजीले आफ्नो रोजाइमा पार्नु भएको भाका हो र तपाईँलाई पनि यस्तै भागा सुन्न मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ करिब करिब पाँच बजीसम्म हामी तपाईँसँगै रहन्छौँ र तपाईँकै रोजाइमा रहेको भाका तपाईँकै लागि राख्छौँ तपाईँको नजिकको एकजना व्यक्तिलाई तपाईँले सम्झिन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकभाका मार्फत र लोकभाकाको यो अर्को साथी पनि आइ सक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो हेलो हजुर नमस्कार नमस्ते कामाजुको बोल्दै हुनुहुन्छ काकरा एक फिल्मले भडा मथिलो कथानी तिलक कथानी अनि के गर्दै हुनुहुन्छ तिलक जी बिरामी छु बसि म चाहिँ के गर्ने बिरामी छु के भयो ए गोर हो यस्तो समस्या छ अलिकति गर्मी बढ्दैछ यो समयमा अझ धेरै ख्याल गर्नुपर्छ आफ्नो ख्याल गर्नुहोला है अनि आज कुन भाका सुन्न मन लाग्यो भनेको ल हुन्छ तपाईँको रहेको भाका हामी पक्कै पनि राख्छौँ रेडी सुन्दै गर्नुहोला है ल नमस्कार साथी वर्ण दबाई पाइएला पक्कै पनि पाइन्छ जो जहाँ रहे पनि साथीको नाता कहिले कसको टोस छ र यति बेला तपाईँ रोजाना लोक भाकाको यो बसाई सुनिराख्नु भएको छ र तपाईँको रुचाइमा रहेको भएका तपाईँकै लागि राख्दा राख्दै हामी कार्यक्रमको अन्तमा पनि आइसकेछौँ र यति जेलसम्म तपाईँले रेडियो सुनेर बसिदिनु भयो मसँगै रहिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुन चाहिँ केबाट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र जे जो साथीहरू आज फोन सम्पर्कमा सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन्छु र यति जेलसम्मको फ्यामिली साथको लागि विष्णुलाई धेरै धेरै धन्यवाद भन्दै, टे मतीक्षा पनि दिइरहन्छु गाउँ घर समाजको दर्पण